ुम जवानी मेरो बुम बुम जवानी जुना पसाईको आवाज उहाँले सुन्दै हुनुहुन्छ नेपाली कथन चलचित्र ब्रह्माबाट राखेको थिएँ र ब्रह्माको यतिखेर धमाधम सुटिङ भइराखेको छ चितवनका विभिन्न स्थानमा वैशाख नौ गतिबाट यो चलचित्रको सुटिङ भएको हो र एज अ होल टिम यतिखेर चितवनमै रहेको छ चितवनका विभिन्न स्थानमा यो फिल्मको सुटिङ भइरहेको छ र यहाँले गीत सुन्दै हुनुहुन्छ आइटम सङ्ग राखेको थिएँ नेपाली कथन चलचित्र ब्रह्माको र यो फिल्ममा समावेश भएको आइटम र यो गीत चल्ने कुरामा निर्माण युनिट निकै आशावादी रहेको छ र यो गीतको आज नामगढ स्थित केल मलमा सुटिङ हुँदैछ रिदम गजल रेस्टुरेन्ट एन्ड वारमा यो फिल्मको सुटिङ हुँदैछ र आइटम गर्लको रूपमा देखिएकी छिन् रागिनी खड्की र रागिनीको हट एन्ड सेक्सी डान्स रहेको छ बुम बुम जवानीमा र आज रिदम गजल रेस्टुरेन्ट एन्ड आइटम सङ्घमा नाच्दै छिन् रागिनी खड्की र ब्रह्माको धमाधम भइराखेको छ ऋषि नेले फिल्मलाई निर्देशन गरेका हुन् भने सिजे पाण्डे र भूपेन बस्नेत फिल्मका निर्माता हुन् बब्बु थापा र राम रिमालले फिल्मको गीतहरूमा निर्देशिकाइराखेका छन् कलाकारहरूलाई चित्रसापबाट अमित श्रेष्ठको सङ्गीत सुन्न फिल्मका गीतहरूमा रागिनी खड्की विक्रम बस्नेत निर्मल सेन्चुरी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र एनी कुबर जो यसै फिल्मबाट डेब्यु गरेकी छिन् हुन त योभन्दा अगाडि उनले तनाव फिल्ममा काम गरिसकेकी छिन् तर तनाव उनको यो फिल्म पनि अब चाँडै बजारमा आउँदैछ र एनी बिल्कुलै नवनायिका हुन् र धेरै फिल्ममा उनले काम त गरेकी छैनन् तनाव उनको पहिलो फिल्म र ब्रह्मा दोस्रो फिल्म हो र दुवै फिल्ममा राम्रो काम गरेको राखेकी छिन् एनी कुबरले र अब फिल्मबाट के कस्तो अपेक्षा राखि हुन् त्यो पनि हेर्न बाँकी छ र ब्रह्मालाई हाम्रोतर्फबाट बेस्ट ब्लग हामी भन्न चाहन्छु र अब म कुराकानी गर्छु नेपाली कथ चलचित्र ब्ल्याक नाइटको बैशाख सत्ताइस गते यो फिल्मले आफ्नो डेट फिक्स गरेर प्रचार प्रसारमा लागि परेको छ र ब्ल्याक नाइट वैशाख तेह्र गतेबाट प्रदर्शनमा आउनुपर्ने सुनेमा हो विविध कारणबाट प्रदर्शनमा आउन सकेन र मलाई बैशाख सत्ताइस गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ मधुसूदन भट्टरा अहिले फिल्मलाई निर्देशन गरेका हुन् भने हिराज बाबु गोर्खाले फिल्मका निर्माता हुन् र फिल्मको गीत सङ्गीतले निकै चर्चा परिचर्चा पाइराखेको छ र फिल्म, फिल्म, फिल्म अलिकति फरक ट्र्याक सँगसँगै युवा पुस्तालाई फोकस गरेर बनाइएको फिल्म हो र लागु पदार्थ दुर्वृषणीले हाम्रो समाजलाई कसरी बिरा बिगारिराखेको छ एउटा बालकदेखि लिएर युवा युवतीलाई यो लागु पदार्थले कसरी बिगारिराखेको छ र यसको समाधान गर्नको लागि के कसरी समाधान गर्न सकिन्छ कुन कुन यो घटनाको समा समाधान गर्न सक्छन् र यसको समाधान को को आ, के हो भन्ने कुरा चाहिँ यो फिल्मले देखाउन खोजेको छ फिल्मको च्याटी सो केही स्थानमा भइसकेको छ च्याटी सोबाट राम्रो प्रतिक्रिया फिल्मले पाएको छ अब फिल्मले के कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी छ मधुसूदन भट्टवाली योभन्दा अगाडि ब्ल्याक नाइट को निर्देशन गरिसकेका छन् र ब्ल्याक नाइट मध्यम फिल्म बनाउनुपर्छ र ब्ल्याक नाइटमा अलिकति चलेका कलाकार लिएका थिए मधुले अब यो फिल्म ब्ल्याक नाइट र मा देखिने नाइट को अबलाई मधुजी सत्र सालको हार्दिक मेरो दोस्रो चलचित्र ब्ल्याक नाइट यही सत्ताइस गत बैशाख सत्ताइस गतेबाट सत्ताइस गतेबाट अधराज्य भर लगभग लगभग पचपन्न साठीवटा सिनेमा घरहरूमा लाग्दैछ र गएर द दर्शक दर्शकहरूले गएर फिल्म हेर्नुहोला फिल्म एउटा राम्रो मैले चाहिँ मेरो जीवनमा मैले तेह्र वर्षको फिल्मी करियरमा कुराहरूलाई हजुर अब मैले कार्यक्रममा मोटामोटी रूपले फिल्मको अलिकति विषयवस्तुको चर्चा गर्दै आइराखेको छु फिल्म अलिकति लागु पदार्थ दुर्वेशमा आधारित हो भनेर मैले भन्दै आइराखेको छु वास्तवमा फिल्ममा के छ त्यो किन फिल्म हेर्ने भन्नु अहिलेका uh, जुन युवाहरू जुन यो सहरी वातावरणमा सहरी परिवेशमा हुर्किएका बढेका युवाहरूको विषयलाई लिएर बनाएको एकदम डेफिनेटली हो र यसको सब्जेक्ट चाहिँ कुलतमा सुसंस्कार र चाहिँ ड्रग टेक्समा पसेका युवाहरूलाई कसरी सही बाटोमा ल्याउन सकिन्छ र उनीहरू त्यतिसम्म धेरै हदसम्म बिग्रिएको युवाहरूलाई पनि कसरी सही बाटोमा ल्याउन सक्छ भन् सकिन्छ भन्ने एउटा सन्देशमूलक एउटा चेतनामूलक र एउटा सूचनामूलक चलचित्र ब्ल्याक नाइट हो हजुर यसमा okay. कलाकार सबै नयाँ छन् तर नयाँ भए पनि एउटा मैले दुई तिन महिनासम्म उहाँहरूलाई चाहिँ क्लास लिएर होमवर्क गराएर कहिलेबाट रेडी प्रिपेयर बनाएर चाहिँ मैले एउटा राम्रो तरिकाले चाहिँ फिल्मलाई चाहिँ मैले प्रस्तुत गरेको छु चलचित्र यही सताइसतैबाट चल्दैछ त्यही नै हो हजार अब लगू पदार्थ दूर्वश्री में आधारितई सिने बजार में आई सकता तर जी व्यापार करी व्यापार कर सकना जी दर्शक मन जित् पड़ने थोड़े जित् सकता जो कि वनडे सिने धुआं एवं नशा ने फिल्म यो एउटा पाठ भयो होइन अर्को पाठ एउटा चाहिँ त्यति हदसम्म बिग्रेको मान्छेले फेरि कसरी चाहिँ सय बाटोमा लिएर आएर चाहिँ उनीहरूलाई के काम गर्दाखेरि हुन्छ भनेर एउटा काम गराइया छ होइन त्यसपछि एउटा बाइक स्टन्टहरूको एउटा नयाँ चाहिँ एउटा मतलब नेपालमा पहिलो सायद मेरो विचारमा पहिलो नै होला एउटा बाइक स्टन्टको जुन दृश्यहरू हामीले सिनहरू गरेका छौँ राखेका छौँ फिल्ममा त्यो पनि एउटा नयाँ नै छ त्यो त्योभन्दा अलावा त्यसको अलावा चाहिँ तपाईँको अब हाम्रो नेपाली समाजमा चाहिँ प्राय जस्तो जहाँ पनि केटी केटाद्वारा केटी चाहिँ रेफ हुन्छन् तर हाम्रो फिल्ममा चाहिँ केटाबाट नै फेरि <laughs> नै केटा रेफ हुने अलिकति एक्स्ट्रा एक्स्ट्रा नै छ मेरो सब्जेक्ट ओके भनेपछि अलिकति एक्स्ट्रा दिन खोज्नु भएको छ फुलि र अहिले अलिकति फिल्मको प्रोमो हेरिरहँदा फिल्ममा समावेश भएको केही संवादहरूले अलिकति के चर्चा पाइराखेको छ जस्तो कि नायिकाहरूले बोलेको सम्वादहरूले अलिकति चर्चा पाइराखेको छ अलिकति सम्वादको बारेमा बताइदिनुहोस् न सम्वाद अब त्यो क्यारेक्टर जुन चाहिँ एउटा फँसेका यु बिग्रेका युवा युवतीहरूले कस्तो शब्दहरू बोल्छन् कसरी हिँड्छन् होइन उनीहरूको अ ल्याङ्वेज के हुन्छ हैन उनीहरुको ड्रेस अप के हुन्छ उनीहरुको बसाई कस्तो छ भन्ने हुन्छ मतलब त्यो चीज ज नै मैले प्रिजेंट मतलब प्रस्तुत गरेको छु के फिल्ममा र उनीहरुको भाषा के हुन्छ हैन हजुर बनेपछि फिल्म राम्रो बनेको छ है अब यो फिल्म हेर्नेको लागि युवा पुस्तकालय हेर्ने कि युवा संसर्ग अभिभावकले पनि हेर्न लायकको फिल्म हो भन्नुस् त अनि अभिभावकले हेर्नु चाहिँ एकदम जरुरी छ र युवाहरुलाई विशेष टार्गेट चाहिँ युवाहरुलाई नै गरेको छौ गरेका छौँ र हजुर अब विषयवस्तु नयाँ छ र गीत सङ्गीतले पनि निकै चर्चा परिचर्चा पाइराखेको छ है अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो पनि एक सय चार थप्लो पात मेकाहरू सुनेर बस्नुहुने लाखौँ लाख श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अहिले भन्न त सबै निर्माता निर्देशकले मेरो चलचित्र चाहिँ एकदम अलग छ मेरो चलचित्र हेर्नुहोला भन्नुहुन्छ होइन भनिन्छ पनि तर म के भन्न चाहन्छु मैले पनि त्यही धार गोले गोले यसले पनि त्यही कुरा गऱ्यो भने होइन मैले चाहिँ एकदम डेफिनेटली सब्जेक्ट एक्स्ट्रा नै बनाएको छु मैले अघि भनिसकेँ नेपालमा बाइकको दृश्यहरू हामीले बाइक स्टन्ट नै के गर्ने मान्छे हायरमा लिएर आएर त्यो बाइक स्टन्ट गर्ने बाइक पनि हायरमा लिएर आएर धेरै खर्च पनि भएको काम हो जस्तो भने फेरी हाम्रो केटीद्वारा चाहिँ केटाहरू रेस हुने होइन कुन हप्तामा बिग्रेको धेरै लास्ट लास्ट बिग्रिसकेको युवा युवतीलाई कसरी सहयोग एउटा सबै चिज मिक्स गरेर एउटा चाहिँ पुलिस प्रशासनबाट वान्टेड भएर चाहिँ भागी भागी हिँडेको मिक्स हुन्छ यहाँको फिल्म बैशाख सत्ताइस गतेबाट प्रदर्शनमा आउने भएको छ र नागढ सँगसँगै चाँडी वर्षमा पनि फिल्म लाग्ने कुराकानी छ र फिल्मले राम्रो व्यापार गरोस् शुभकामना सँगसँगै नमस्ते ओके okay, okay. त्यतिखेर मैले कुराकानी गरिराखेको थिएँ ब्ल्याक नाइटका निर्देशक मधुसूदन भट्टराई ब्ल्याक नाइट भइसक्छ त्यसकैबाट आउँदैछ निर्देशकको कुराकानी यहाँले सुनिसक्नु भएको छ अब फिल्म हेरेर जाने नजाने निर्णय तपाईँको हातमा रहेको छ र अब हामी गीत सुन्छौँ नेपाली कथा चलचित्र ब्ल्याक नाइटबाट tera daita nikanta pe khol de chu हो कि okay, बैशाख सत्ताइस गतिबाट प्रदर्शनमा आउन लागेको नेपाली कथाना चलचित्र ब्ल्याक एन्ड व्हाइटको गीत उहाँले सुन्दै हुनुहुन्छ र मैले कुराकानी पनि गरिसकेको छु वैशाख सत्ताइस गतिबाट यो फिल्म अल नेपाल रिलिज हुँदैछ र फिल्मलाई लिएर निर्माण एउटै निकै आशावादी रहेको छ फिल्म, फिल्म चल्ने कुरामा अब फिल्म चल्छ या चल्दैन फिल्मले कतिको नाफा कमाउँछ या घाटामा जान्छ त्यो भने हेर्न बाँकी छ अबलाई कुराकानी गर्छु नेपाली कथा चलचित्र रिया र रिया सिनेमाको कुराकानी मैले गर्दै आइराखेको छु चर्चा परिचर्चा गर्दै आइराखेको छु सिनेमा प्रदर्शनमा आउनुपर्ने चलचित्र चित्र मेरो माता हुन् निर्देशक सँगसँगै नायक स्वरूप काम गरेका छन् सुजित कुमार श्रेष्ठले र यतिखेर टेलिफोन लाइनमा सुजित हुनुहुन्छ सुजितजी ओके सुजितजी हार्दिक स्वागत छ पाँच मेगा हजुर धेरै धेरै धन्यवाद के छ फिल्मको काम कसरी अगाडि बढिराखेको छ फिल्म अब जेठ तिन गतेबाट प्रदर्शनमा आउने लगभग फाइनल भइसक्यो हो हजुर जेठ तिन गतेदेखि अल नेपाल रिलिज चाहिँ पक्का पक्की अब केही मिसमा केही अलिकति यताउता केही भयो भने जेठ तिन गतेदेखि रिलिज हुन्छ सर हजुर अगाडि नै प्रदर्शनमा आउनुपर्ने फिल्म होइन र यो रियाँ अब हो फिल्म धेरै थियो तपाईँलाई हल अलिकति कम पाएको भएर फिल्म चाहिँ अलिक राम्रै बनाएको छ कि हल कम पाएको भएर चाहिँ अलिकति चाहिँ अलिक बढी सारिएको अलिकति बडो अलिक ढिलै भनेर त्यही भएर अलिकति ढिलो भएको हजुर अब ढिलो होस् हो okay, रा तर राम्रो होस् है ओके अब जेठ तिनतिर जाउँ है जेठ तिन गते रिया फिल्म अब प्रदर्शनमा आउँदैछ रियाको गीत सङ्गीतले यतिखेर चर्चा परिचर्चा पाइराखेको छ फिल्ममा अलिकति केही पप सँगसँगै सबै ट्र्याकका गीतहरू रहेछन् है हजुर अब कतिवटा हल पाउने भयो त फिल्मले है अल नेपाल 25 प्रोमोहरू टेलिभिजनमा सार्वजनिक भइसक्दा गीतहरू सार्वजनिक भइरहँदा के कस्तो प्रतिक्रिया पाउनु भएको छ यहाँले प्रतिक्रिया तपाईँलाई अब राम्रै बनाएको छ हेरौँ दर्शकले हेरेपछि हजुर अब यो रिया फिल्ममा समावेश भएको यो माया माया आ, आई लभ यु रिया आई लभ यु रिया यो गीतको बारेमा अलिकति बताइदिनुहोस् न यो गीत अलिकति फरक ट्र्याकमा बनाउनु भएको छ होइन अलिकति स्टोरी अनुसार स्टोरी साइको थ्रीलाई भए भएर मान्छेलाई चाहिँ अलिकति तपाईँलाई एउटा हुन्छ नि क्युडियस होस् भनेर त्यो हिसाबमा चाहिँ पप र हाम्रो सङ्गीत भन्दा अलिकति डिफ्रेन्ट बनाऊ भनेर त्यो हिसाबले मैले कम्पोज गरेँ हो हजुर यो गाना पनि मान्छेले अब मन पराइ भएको दर्शकहरूले अब हेरौँ अब के हुन्छ फिल्ममा तपाईँ आफै नायक है म नायक मैले खलनायक रोल नेगेटिभ रोल नायकै हुनुहुन्छ नायक रामेश्वर बुर्लाकोटी हुनुहुन्छ फिल्मको सब्जेक्ट अलिकति बताइदिनुहोस् न सब्जेक्ट सब्जेक्ट चाहिँ यो तपाईँलाई साइको थ्रिलर फिल्म हो हजुर लभ स्टोरी साइको थ्रिलर भन्नु चाहिँ हुन्छ यो चाहिँ बाहिर चाहिँ बनिसकेको छ हाम्रो नेपालमा चाहिँ यो सब्जेक्टको फिल्म अलिकसम्म बनिएको छ जस्तो लाग्दैन मलाई हजुर हजुर त्यो हिसाबमा चाहिँ अब नेपालको लागि चाहिँ नयाँ फिल्म होला अब त्यही अब हेरौँ अब ओके अब फिल्ममा राम्रो काम गर्नु भएको छ अब फिल्मले के कस्तो व्यापार गर्ने हो त्यसको प्रतिफल कस्तो पाउने हो त्यो भने फिल्म रिलिज भइसकेपछि थाहा हुन्छ है ओके अब फिल्ममा के नयाँ कलाकार सँगसँगै तपाईँ पनि अब जो नयाँ कलाकार हुनुहुन्छ आफूले लगानी गर्नुभएको छ है फिल्मबाट तपाईँको अपेक्षा के छ फिल्मले के कस्तो गर्ला के लाग्छ अँ अब खै सक्नुपर्ने हो राम्रै बनाएको छ स्टोरी अनुसार सिम राम्रै बनाएको अब सिम अब आफू एकदम राम्रो भनेर हिँड्ने कुरा पनि भएन दर्शकको हातको कुरा हो दर्शकलाई अब स्टोरी अब सब्जेक्ट मन पऱ्यो भने अब अब दर्शकको हातमा छौँ अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो एक सय चार तपाईँलाई बस्ने साथै इन्टरनेट्लुट रेडियो सुनिरहेर बस्ने श्रोताहरू सुनिमा हेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ अब हम सब कलाकार सबहत करे मानी हमी नया छो उस सब को मेहनत पड़े अब एक गए हल तक घर को नजर हलर में लगे घर हे सजेशन कमेंट ठीक है तब मनपरी नमन पे तो मैं बात करना होगा अर्ग फिम बना मधारे जाने प्रोफेशन हो मधार्ते घर हेद भाँचु तबिल्मार करोस् नमस्कार ओके यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नेपाली कथानक चलचित्र रेयाका निर्देशक निर्माता अनि नायक हुनुहुन्छ सुजित कुमार श्रेष्ठ अब, अब फिल्म जेड तिन गतेबाट प्रदर्शनमा आउँदैछ नया टीम हो नया काम रहेको छ फिल्ममा नयाँ काम देख्न पाइन्छ र गीत सङ्गीतले पनि अलिकति चर्चा पाइराखेको छ हिपहप सँगसँगै लभ सङ्ग सँगसँगै रमाइलो गीतहरू समावेश भइराखेको छ फिल्ममा अब के कस्तो व्यापार गर्ने हो दर्शकले के कस्तो तरिकाले रुचाउने हो फिल्मलाई भने त्यो भने फिल्म रिलिज भइसकेपछिको दिनहरूमा आउँछ हाम्रोतर्फबाट बेस्ट अफ्लग हामी भन्न चाहन्छौँ र यो गीत सँगसँगै कुराकानी सँगसँगै भने प्रोग्रामबाट बिदा माग्ने टाइम भइसकेको छ जाँदा जाँदै जानकारी गराउन चाहन्छु नेपाली कथा चलचित्र मेरो मनको साथी र यो फिल्मको गीत पनि राख्न चाहन्छु र मेरो मनको साथीको कुराकानी गर्ने हो भने यो चलचित्र यतिखेर देशव्यापी प्रदर्शन भइराखेको छ राजेश राईले फिल्मलाई निर्माण गरेका हुन् भने प्रदीप श्रेष्ठको निर्देशनमा यो फिल्म तयार भएको हो भने मैस खड्काको सङ्गीत रहेको छ फिल्मका गीतहरूमा जीवन लुचेल जसमिन श्रेष्ठ राजेश समाल सुनिद पाण्डे आयुष रुजा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ फिल्म मेरो मनको साथीमा र देशव्यापी रूपमा यो फिल्म प्रदर्शन भइरहेको छ यसै फिल्मको गीत छोड्दै प्रोग्रामबाट छुटिन्छु प्रोग्राम तपाईँलाई यो संसारमा पक्कै जसले देख्छ पहिलो नाज उहिरो किन्छ टक्क